नमस्कार स्वागत कार्यक्रम नारी सरोकार में अर्पण सब का, लागी, का लागी, एक सौ चार पांच समय का तो हामी लाए, इंटरनेट लाइन में संसारभर एक नारी सरकार लीएस हमी हरेक हफ्ता को बिहार बिहान सात करीब करीब आठ बजेसम उपस्थित नारी सरकार में हमी नारी संबंधी विविध जानकारी आई नारीहरूमाथि हुने गरेको अन्याय अत्याचार महिलाले भोग्नु परेको हिंसाको बारेमा चर्चा गर्नेछौ साथै हामी कुनै पनि का कार्यको बारेमा पनि जानकारी दिने गर्दछौ यति मात्र नभई कार्यक्रममा हामी नारीहरूले गरेका साहसी कार्य उदाहरणीय कार्य समाजमा उत्कृष्ट काम गरी समाजका लागि उदाहरणीय बन्न सफल नारीहरूको प्रसङ्ग पनि कार्यक्रममा हामी जोड्दै आइरहेका छौँ कार्यक्रम नारी सरोकारमा आज भने हामी मेस चितवन दुई बंसंग कुराकानी सफल चितोन सुंदरी शतोषणा वन संग को मिठो कुरा अब को हार्दिक स्वागत बारे में कुरा गानलाई अगाडि बढाउँ जस्तो कि मिस चितौड प्रतियोगितामा चाहिँ यहाँले कसरी भाग लिनुभयो र किन खास मलाई चाहिँ सानैदेखि इच्छा थियो मिस वर्ल्डमा जाने मिस चितौनमा गए मेरो एउटा इच्छा पुरा भयो अब मिस नेपालमा जान्छु यदि मिस नेपाल जित्यो भने मिस वर्ल्डमा जान्छु अनि त्यही हो मेरो इच्छा नै थियो पहिलेदेखि जस आफ्नो इच्छा र चाहनाले गर्दा नै यहाँले चाहिँ भाग लिनुभयो हजुर जस्तै उपाधि जित्नु भयो है जितिसक्नु भएको छ र यो उपाधि पहिले सुरुमा चाहिँ उपाधि जित्छु लाग्थ्यो जित्छु जस्तो चाहिँ लाग्थ्यो जस्तै यो प्रतियोगितामा अब एक महिनाको भयो है जस्तै कति के कति सङ्घर्ष गर्नु पर्यो धेरै मेहनत गर्नुपर्छ आफूलाई आफूलाई उकास्नुपर्छ त्यहाँ गएर आफ्नो पर्सनालिटी डेभलपमेन्ट आफ्नो कन्फिडेन्स लेभल आफ्नो हिनाइ आफ्नो खुवाई आफ्नो बोलाइ सबैमा एउटा प्र्याक्टिस हुनुपर्छ एकदम धेरै मेहनत लागिरहेको थियो निकै मेहनत गर्नुभयो हजुर जस्तै यो प्रतियोगितामा जाँदाको अवस्थामा है पहिलेको अवस्थामा चाहिँ यहाँलाई घरबाट कतिको सपोर्ट मिल्यो जानुपर्छ भन्ने कुरा आयो कि आफ्नै इच्छाले चाहिँ बड़ी प्रेरित गर्यो बड़ी त मेरै इच्छा भन्नुपर्छ मलाई आफैलाई धेरै नै इच्छा थियो तर घरबाट पनि मैले सहयोग प्राप्त गरेँ उहाँको उहाँहरूले मलाई पर्मिसन दिनुभयो त्यसमा पनि धेरै नै खुसी भए बढी चाहिँ मेरो रुचि भन्नुपर्छ जस्तै चाहिँ यहाँको रुचिको कुरा गर्दाखेरि यहाँलाई यसभन्दा बाहेक यहाँको रुचिहरू चाहिँ भन्नुपर्दा कस्तो मलाई मेरो रुचि भन्नुपर्दा मलाई घुम्नु एकदम मनपर्छ नयाँ मान्छेहरूसँग कुराकानी गर्नु भेट्नु एकदम रमाइलो लाग्छ अब गीत गाउनु मनपर्छ हजुर जस्तै यहाँको स्वभाव के आफ्नो स्वभाव कस्तो छ भन्दाखेरि यहाँ कस्तो भन्नुहुन्छ अब आफ्नो स्वभाव त अब भन्नुपर्दा अरूलाई नै थाहा होला यस तर म आफूमा भन्दा चाहिँ म अलिकति कन्फिडेन्टले कन्फिडेन्ट खालको केरी छु जस्तो लाग्छ मलाई चाहिँ जस्तै मेस चितवन दुई हजार सत्तरीको उपाधि जितिसक्नु भएको छ है र पहिलेको सितो सुना वर्ण र अब अहिले मिस चितवन भइसक्नु भएको छ है अहिलेको सितो सुना वनमा चाहिँ के फरक छ के फरक पाउनुहुन्छ पहिला म धेरै बोल्दिनँथेँ आफू अलिकति कन्फिडेन्स लेभल थोरै थियो अहिले बोल्न सक्ने भएँ सबै सामु अब आफूले आफूलाई चिनाउन सक्ने भएँ त्यही हो म आफू चाहिँ अहिले अर्कै छु पहिलाको भन्दा धेरै डिफ्रेन्स छु जस्तो लाग्छ मलाई जस्तो चितवनको सुन्दरी हुनुभएको छ है अलिकति खुसी पनि हुनुहुन्छ र अब अब थप जिम्मेवारी है आफूलाई अब अब चाहिँ मैले यस्तो गर्नुपर्छ है भने जस्तो के लाग्छ मलाई मिस चितवनको टाइटल जित्नलाई एउटा क्वेसन गरिएको थियो के अरे नारीमा अहिले भइरहेको समस्याहरू के के हो र त्यसको लागि समाधान के गर्नुहुन्छ भनेर र त्यसको जवाब मैले के दिएँ भने अहिलेको परिपक्षमा नारीहरूले धेरै नै समस्याहरू खेप्नु परिरहेको हुन्छ नारी हिंसा क्रिटिसिजमहरू धेरै हुन्छ र त्यसको लागि हामी सबै नारीहरू मिलेर आवाज उठाउनु पर्ने एउटा जनचेतना बढाउनु पर्ने भनेर मैले जवाफ दिएको थिएँ मैले अहिले केही गर्नु पर्यो भने पनि म त्यसको लागि नै आफ्नो हात बढाउँछु जस्तै नारीहरूको लागि केही गर्छु भन्नुभयो के के गर्नुहुन्छ मैले नारीहरूको लागि सत्तो आफ्नो गर्छु नारीहरूको लागि अब जनचेतना जगाउनु पर्ने हो कि आफ्नो आवाज उठाउनु पर्ने हो कि उहाँहरूको निम्ति केही गर्नुपर्छ भने म हरदम तयार छु जस्तो कि यो उपाधि चाहिँ आफैले किन जितेँ जस्तो लाग्छ कि हुन त यहाँ सबैको इच्छा जित्ने नै हुन्छ है तर पनि आफैले जित्दा होइन मैले चाहिँ कारणले जितेको हुँ जस्तो के लाग्छ यहाँलाई उपाधि जित्नलाई धेरै कुराहरू चाहिन्छ मेन त ब्युटी विथ ब्रेन ब्युटी विथ ब्रेन अनि ममा त्यो छ जस्तो लाग्छ मलाई एउटा कन्फिडेन्स एउटा डेडिकेसन एउटा अब हुनुपर्ने एउटा मिश्चितवनमा हुनुपर्ने एउटा मसँग थियो होला त्यही भएर मैले मिश उपाधि जितेँ असो भनेपछि नारीहरूको लागि चाहिँ अब कार्यक्रम भनौँ अथवा उनीहरूको लागि साथ दिन तयार हुनुहुन्छ है जस्तै यहाँको भविष्यको उद्देश्य अवश्य हुन्छ नि जस्तै पहिले मिस चितवन हुनुभन्दा अगाडिको केही उद्देश्य थियो र चेन्ज भयो कि अथवा यहाँको उद्देश्य चाहिँ के छ सानैदेखि चाहिँ मलाई मिस वर्ल्डमा जाने एकदम धेरै इच्छा थियो मिस चितवनले मेरो एउटा सपना पुरा भयो जस्तो भयो अब मिस नेपालमा जान्छु मिस नेपालमा गए भएर जितेँ भने मिस मा जान्छु अनि मिस वर्ल्ड बन्ने इच्छा त पुरा हुन्छ नै तर म आफ्नो पढाइ चाहिँ छोड्दिनँ आफ्नो पढाइलाई पनि निरन्तरता दिन्छु अहिले कहाँ पढ्दै हुनुहुन्छ अहिले म अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट गैराकोटमा पढ्छु भनेपछि एउटा हुन्छ नि आफ्नो बालबच्चालाई अगाडि बढाउन आफ्नो बालबच्चाको सफलतामा आफ्नो आमा बुवाको भूमिका चाहिँ कस्तो हुन्छ जस्तो लाग्छ यहाँलाई बालबच्चाहरूको लागि त ठुलो भूमिका हुन्छ नि उहाँहरूकै अब इच्छा आकाङ्क्षाले गरेर नि त बच्चाहरू आफ्नो पाइला टेक्ने हो बालबच्चाहरूले गर्न खोजेको कुरा चाहिँ आमा बुवाले गर्न दिनुपर्छ जस्तो लाग्छ मलाई उहाँहरूको बच्चाहरूको इच्छा के छ त्यही अनुसारले उहाँहरूले कदम उठाउनु भयो भने चाहिँ बच्चाहरूको लागि राम्रो हुन्छ कसरी उत्प्रेरित हुनुभयो यहाँसम्मको अवस्थामा आउँदा होइन यसको श्रेया चाहिँ यहाँले कसलाई दिनुहुन्छ यहाँ यसको श्रेय म मेरो दिदीलाई दिन्छु मेरो दिदी चाहिँ मेरो लागि सबै कुरा उहाँले नै गरेर मलाई जा भन्नुभयो त्यही भएर म निश्चितमा गएको हो त्यही हो मेरो दिदी नै भन्छु मैले जस्तै जानु जानुभन्दा अगाडि चाहिँ तपाईँले सोच्नुहुन्थ्यो अथवा कस्तो होला के होला र अहिले चाहिँ भइसक्नु भएको उपाधि पनि लिइसक्नु भएको छ त्यसपछिको अनुभवहरू यहाँसम्म चाहिँ के फरक छ उपाधि लिएँ अहिले अब पहिला एउटा नर्मल एउटा यत्तिकै खालको जस्तो लाग्थ्यो अहिले चाहिँ उपाधि लिए अब सबैले चिन्नुहुन्छ सबैले जानुहुन्छ सबैले मन पराउनु भयो सबैले सराउनु भयो मलाई अहिले चाहिँ म पहिलाको सितोस् नभन्दा धेरै डिफ्रेन्स हो जस्तो लाग्छ मलाई जस्तै हुन्छ नि अब मिस चितवनमा जानु अब यस्तो यस्तो चाहिन्छ होला अथवा यसलाई चाहिँ यस्तो आवश्यक छैन होला जस्तो सोच्नु भएको र के फरक पाउनुभयो त्यहाँ गइसकेपछि त्यहाँ गएर जुन तरिकाले हामीलाई सिकाईयो, जुन तरिकाले हामीलाई ट्रेन भयो गर्यो त्यसबाट चाहिँ मैले आफ्नो पर्सनालिटी एकदम धेरै डेभलप गरेँ मैले सोचेको भन्दा धेरै नै पाएँ मिस चितोनमा गएर अनि म एकदम खुसी छु त्यसबाट जस्तै कि यो यस्तो प्रतियोगिताहरू यो मिस चितोन मिस नेपालहरूलाई चाहिँ अलिकति आलोचना पनि गर्छ अनि यस्तो प्रतियोगिता खासै राम्रो पनि होइन भन्छन् है यसलाई चाहिँ तपाईँ कसरी बुझ्नुहुन्छ त्यो त्यो एकदमै गलत हो किनभने त्यस्तो नै प्रतियोगिताले गरेर मान् आत्मविश्वास बढ्ने हो उहाँहरूलाई कन्फिडेन्स लेभल बढ्छ चिनिनुहुन्छ उहाँ धेरै कुराहरू चिन थाहा पाइन्छ सिकिन्छ पनि त्यही भएर त्यो मिश मिश मिस चितवन मिस नेपालहरूलाई अब के अरे नराम्रो चाहिँ भन्नु मिल्दैन जस्तै अब आगामी सन् दुई हजार चौधको मिस नेपालमा भाग लिन हेल्प पाइसक्नु भएको छ है के सोच्दैन अब अब ट्रेनिङहरू लिन्छु आफूलाई कसरी मिस नेपाल कसरी बन्ने कसरी के के गर्नुपर्छ म सबै गर्छु मिस नेपाल बन्नुलाई आफ्नो सक्दो प्रयास गर्छु र यस अगाडि चाहिँ आफ्नो साथीभाइको हिराई अथवा भनौँ न आफूलाई समाजमा हेर्ने दृष्टिकोण र अबको दृष्टिकोणमा चाहिँ के फरक बुझ्नु भएको छ र के गर्छु अझै फरक होइन केही गर्छु भन्ने चाहना सा। चाहिँ के छ साथीभाइहरू पहिल्यैदेखि मलाई मसँग चाहिँ एकदम सपोर्टिभ उहाँले सधैँ मलाई प्रेरित गरिराख्नुभएको थियो अनि अहिले चाहिँ आफूलाई सबैको समक्ष हेर्दा एकदम गौरव फिल हुन्छ अनि अब केही गर्नुपर्छ भने म स्योर गर्छु आफूले आफूलाई उकास्नलाई म सक्दो प्रयास गर्छु यहाँ सानैदेखि भन्नुपर्दाखेरि होइन आफू चाहिँ अलि म छुट्टै थिएँ अलिकति आफूलाई चाहिँ कसरी चिनाउनुहुन्छ म सानैदेखि अलिक यस्तो फरक खालको थिएँ र म आज यो ठाउँमा आइपुगेको हुँ भन्नलाई चाहिँ कसरी भन्नुहुन्छ म सानैदेखि मेरो फ्यामिलीमा अरू दिदीबहिनीहरूभन्दा चाहिँ म अलिक फरक नै थिएँ कसरी चिनाउनुहुन्छ फरक भन्नाले फरक नै भन्दाखेरि म अलि उहाँहरू चाहिँ उहाँहरूभन्दा अलिक फरक नै थियो बानी बेहुरामा पनि धेरै नै फरक थिए त्यही भएर पनि होला जस्तै अब यो महिलाहरूको लागि है तपाईँको जस्तै उमेरको महिलाहरू जस्तै जसले पनि अब मिस चितवन मिस नेपालहरू जस्तै तपाईँको जस्तै इच्छा भएका महिलाहरू दिदीबहिनीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ आफ्नो इच्छा आफ्नो आकाङ्क्षाहरू पुरा गर्नु यदि जानु मन छ भने जानु केही सिक्नुहुन्छ केही प्राप्त गर्नु इच्छा छ भने गर्नुपर्छ सामान्यतया भन्नुपर्दाखेरि चाहिँ राम्रो अनुहार हुनुपर्छ अलिकति हाइट हुनुपर्छ भनेर मात्रै सोचिने दृष्टिकोण जे होस् बिस्चितोन नेपाल भन्ने हो अनुहार चाहिँ राम्रो हुनुपर्छ है मात्र त्यति कुरामा केन्द्रित गर्ने या अरू थुप्रै चिज हुनुपर्छ थुप्रै चिज हुनुपर्छ एउटा फेस हेरेर मात्रै हुँदैन चाहिने भनेको ब्युटी विथ ब्रेन राम्रै हुनुपर्छ तर त्यसको साथै आफ्नो ट्यालेन्ट पनि हुनुपर्छ आफ्नो कन्फिडेन्स हुनुपर्छ सुन्दरताली मात्र हुँदैन धेरै पक्षहरू हुन्छ मिष्टि तोन या मिस नेपाल जित्नुको लागि एउटा उपाधि जित्नुको लागि चाहिँ जस्तो त्यहाँ गरेको सङ्घर्ष है एक महिना सङ्घर्ष गर्नुभयो सत्ताइसजना प्रतियोगीलाई पसि पार्नु भयो होइन मिस मिस्टितोनको उपाधि जितिसक्नु भएको छ त्यसमा गरेको सङ्घर्षको कुरा कि कुनै पनि कुरा हुन्छ नि र मैले त्यो दिन कहिल्यै बिर्सिनँ मैले यति धेरै मिहिनेत गरेँ भने जस्तो केही सम्झना लायकै कुरा छन् कि त्यहाँ गएर मैले धेरै साथीहरू बनाएँ एकदम मिल्ने साथीहरू भयो मेहनत त एकदमै गर्ने दिनदिनै गर्नु पऱ्यो तर त्यहाँको हरेक दिन हरेक मोमेन्टहरू चाहिँ मेरो लागि एकदमै धेरै महत्त्वपूर्ण र मैले सधैँ सम्झिरहेको छु जस्तै हुन्छ नि त्यहाँ त्यो प्रतियोगिताको द्वारामा आवश्यक पर्ने सामग्रीहरू चिजहरू आफ्नो ड्रेसअपहरूदेखि लिएर विभिन्न सामग्रीहरू छुट्याउनु पर्दाको कुनै बेला त्यस्तो समस्या परेन नाइ त्यस्तो केही पनि परेन त्यस्तो हामीलाई धेरै कुराहरू फा फाइनलमा गएर चाहिने कुराहरू हामीलाई स्पोन्सर गरिएको थियो अब आफूलाई अब उहाँ ट्रेनिङमा लाउने टिसर्टहरूदेखि लिएर सबै हामीलाई दिएकै थियो आफ्नो हल्का हल्का सामान चाहिन सा चाहिन सा। त चाहिन्छ नै हरेक नारीलाई चाहिन्छ तैपनि कुनै चाहिँ यस्तो विशेषहरू चाहिने र त्यो चाहिँ आफूले युज गर्न अलिकति पहिले पहिले नलगाएको जस्तै अब एकदमै अग्ला अग्ला स्यान्डलहरू लाउनु पर्ने थियो अथवा त्योभन्दा अगाडि आफूले लगाइन्थेन त्यस्ता त्यस्ता कुनै प्रब्लम पऱ्यो र होइन त्यस्तो केही पनि भएन किनभने पहिले देखि हिल्सहरू लगाउने बानी परिसकेको थियो त्यही भएर मलाई मलाई चाहिँ त्यस्तो केही पनि फरक परेन जिउ सुन अथवा यस्ता उपाधिको लागि चाहिँ के कुरा चाहिँ एकदमै अनिवार्य छ भन्नुहुन्छ एउटा उपाधिको लागि सौन्दर्यता त चाहिहाल्यो अनि त्यसपछि आफ्नो डेडिकेसन कन्फिडेन्स आफ्नो ट्यालेन्टसिप त्यो पनि चाहिन्छ र अन्तिममा विष चितवन हुनुभएको छ है र यो विष चितवन विष चितोन भइसकेपछि यो चितवन बासीलाई चाहिँ यहाँको के भन्न चाहनु यहाँले के गर्न चाहनुहुन्छ मलाई <Guyla masterpiece> मिस चितवनको लागि धेरै मद्दत गर्नुभयो सबैले आफ्नो माया आफ्नो ममता देखाउनु भयो त्यसको लागि एकदम धेरै धन्यवाद यदि केही गर्नु पऱ्यो भने चितवनको लागि चितवनको लागि मैले आफ्नो तर्फबाट जे गर्नुपर्छ म सबै गर्न तयार छु र मलाई यसरी नै आफ्नो माया ममता देखाइराख्नु आफूलाई उस गर्नु धेरै माया देखाउनुहोस् अनि म मिस नेपालमा पनि यसरी नै आफ्नो चितवनलाई चिनाउनेछु आफ्नो गौरवलाई चिनाउनेछु जस्तै यो भइसकेपछि उपाधि जितिसकेपछि होइन सबैले समाजसेवा गर्छु भनेर भनिने गरेको भन् भनिन्छ होइन त्यसपछि चाहिँ त्यो भनेअनुसारको काम नभएको पनि देखिन्छ कि यहाँ यहाँको सोच के छ अब त मेरो फ्यामिली ब्याकग्राउन्ड भन्नुपर्दा नै समाजसेवी नै हुनुहुन्छ मेरो मामु बाबा त्यही भएर मैले समाजसेवा गर्छु अनि म गर्छु नै मैले आफूले नजाने भए पनि म मेरो बाबा मामुसँग सिकेर भए पनि गर्छु भन्छु म चाहिँ अन्तिममा रेडियो सुनेर बस्ने सम्पूर्ण श्रोताहरूलाई चाहिँ यहाँ है के भन्न चाहनुहुन्छ मलाई मिश्चितौँको लागि धेरै माया दिनुभयो त्यसको लागि एकदम धन्यवाद मन पराइदिनु भएकोमा धन्यवाद अब मिस नेपालमा जाँदैछु मिस नेपालमा जादा पनि त्यति नै माया ममता देखाउनुहोला मैले मेरो चितवनलाई नेपाल सामक्ष जे गरेर देखाउनु पर्ने हो म आफ्नो सबै लगाएर नै देखाउँछु भन्ने चाहिँ म एकदम धेरै सङ्कल्प लिएर जाँदैछु जे होस् आफूले सक्दो गर्नु स गर्ने कोसिसमा आं, मिस नेपाल हुने सक्दो कोसिस गर्छु आगामी सन दुद को मिश्र भाग लेने अवसर मिले सफलता को कामना करते आज को कार्यक्रम नारी सरकार को समय सकिन सुनीर साथ प्रविधि का मित्र ऋषिक आभार प्रकट करते समझना सरकारबाट बिदा चाहन्छु हौस् त नमस्ते